धारा पन्ध्र यातना वा क्रूर अमानवीय वा अपमानजनक व्यवहार वा सजायबाट स्वतन्त्रता एक कुनै पनि व्यक्तिलाई यातना दिइने वा क्रूर अमानवीय वा अपमानजनक व्यवहार वा सजाय गरिने छैन खास गरी कसैलाई पनि निजको स्वतन्त्र सहमति बिना चिकित्सकीय वा वैज्ञानिक प्रयोग भोग्न लगाइने छैन दुई अन्य व्यक्तिहरू सरह समान आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई यातना वा क्रूर अपमानजनक व्यवहार वा सजायको भागीदार हुनबाट रोक्न पक्ष राष्ट्रहरूले सम्पूर्ण प्रभावकारी व्यवस्थापकीय प्रशासनिक न्यायिक वा अन्य उपायहरू अवलम्बन गर्नेछन्